हामी कहाँ रङ रोगन सेनिटरी टोइलेट बाथरूम का फिटिङ सामानहरू दक्ष प्लम्बर पेन्टरको व्यवस्थाको साथै एसियन साइन्स र टेस्ट नदी बाँच विषयमा मात्र यस पाइने साथै इङ्ग्लिस जापानिज कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने एटिच्युट मल्टी लर्निङ एकाडेमी खै रहने चार पर्सा नारायणी मोबाइल नम्बर अन्ठानब्बे र अन्ठानब्बे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 नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थप्लो पाँच हम्बसँगै इन्टरनेट लाइनमा डब्लु डब्लु डट रेडियो अर्पण डट कम डट एनपीबाट विश्वभरि केस शासनै रहनु भएको अपराह चार बजेको अर्पण खबरमा तपाईँलाई स्वागत छ म सुजिता हमाल खबर विस्तारमा नेपाली कङ्ग्रेसका सभापति सुशील कोइराला र रा नेपालका लागि भारतीय राजदूत रन्जित रेबिज आज भेटवार्ता भएको छ कोइराला निवास महाराजगञ्जमा भएको भेटमा अर्यले नेपालको पछिल्लो राजनैतिक अवस्थाबारे चासो राख्नु भएको थियो सरकार र संविधान निर्माण प्रक्रियाबारे राजदूत अरेले कोइरालासँग जिज्ञासा राख्नु भएको सभापति कोइरालाको सचिवालयले जनाएको छ भेटमा कङ्ग्रेस सभापति कोइरालाले सबै दललाई मिलाएर कङ्ग्रेसले सरकार र संविधान निर्माणको नेतृत्वले प्रष्ट पार्नुभयो रेलले भेट लगत्तै नेपालका लागि अस्ट्रेलियाली राजदूत ग्लोन व्हाइटले पनि सभापति कोइरलासँग भेटवार्ता गर्नुभएको थियो व्हाइटले कङ्ग्रेस ठुलो दल भएकोमा बधाई दिँदै ठुलो दलको नाताले सबैलाई समेट्न ना सुझाव दिनुभएको थियो भेटका क्रममा व्हाइटले नेपाललाई अस्ट्रेलियाले दिँदै आएको सहयोग जारी राख्ने बताएको कोइरालाको सचिवालयले जनाएको छ मन्त्री परिषदका अध्यक्ष खेलराज रेग्मीले चिकित्सा विज्ञानमा दीक्षित विद्यार्थीलाई नेपालमै बसेर सेवा गर्न आग्रह गर्नुभएको छ उहाँले चिकित्सा शास्त्रका विद्यार्थीहरू नेपालमा शिक्षा आर्जन गरी सेवा गर्ने समयमा विदेशी राष्ट्रहरूप्रति उन्मुख हुने गरेको भन्दै दुःख व्यक्त गर्नुभयो काठमाडौँ विश्वविद्यालयको उन्नाइसौँ दीक्षान्त समारोह अन्तर्गत चिकित्सा विद्यार्थीलाई सम्बोधन गर्दै रेग्मीले नेपालमै बसेर काम गर्ने चिकित्सा विज्ञानका विद्यार्थीलाई सरकारले काम गर्ने वातावरण निर्माण गरी प्रोत्साहित निरन्तर जारी राख्ने उद्घोष गर्नुभयो निराशाको अवस्थालाई पछाउँदै आशावादी दृष्टिकोणबाट आफलाई निर्देशित गर्न समेत उहाँले दीक्षित चिकित्सा शास्त्रका विद्यार्थीहरूलाई आग्रह गर्नुभयो एकीकृत नेकपा माओवादीका प्रवक्ताग्ने प्रसाद सापकोटाले संविधान सभामा जानको लागि पार्टीले निर्वाचन आयोगलाई समानुपातिक तर्फको नामावली बुझाउने समय सीमा बढाउन आग्रह गरेको स्पष्ट पार्नु भएको छ रिपोर्टर्स क्लब नेपालले आज आयोजना गरेको साक्षात्कारमा उहाँले भन्नुभयो संविधान सभामा जान्छौ जानको लागि हामीले हात अघि बढाउँदै समानुपातिक तर्फको नामावली बुझाउने म्याद बढाउन आग्रह गरेका हौ सापकोटाले पार्टीभित्र समानुपातिकर्फबाट नामा ली छनटमा कुनै विवाद नभएको भन्दै दलहरू बीच सहमति हुन साथ निर्वाचन आयोगलाई बुझाउने जानकारी दिनुभयो नेपाली कङ्ग्रेसका नेता देव कुमार उपाध्याय माओवादीले भने जस्तो संविधान निर्माणमा सहमतिको बाध्य कार्य हुने गरी संविधान संशोधन कंग्रेसलाई स्वीकार भएको स्पष्ट पार्दै अहिलेको निर्वाचन परिणामलाई असर नपर्ने गरीन दुर्घटना हुँदा गठन गरिने जाँचबोझ आयोग जस्तै आयोगहरू गठन गर्न वा संविधान सभाबाटै शक्तिशाली संसदीय आयोग गठन गर्न पाकिस्तानका पूर्व राष्ट्रपति परवेज मुशरफले आफू देश छाडेर नभाग्ने बताउनु भएको छ हाल घरमा नसर बन्द गरिरहनुभएका उहाँले सो भनाइ राख्नु भएको हो उहाँले भन्नुभयो म न्यायका लागि देशमै लड्छु तर देश छोडेर भाग्दिन करिब आठ महिनादेखि घरमै नसर बन्दमा रहनुभएका पूर्व सैनिक शासक मुशरफले बताउनु भयो बितेका करिब आठ महिनापछि उहाँले दिनुभएको पहिलो अन्तर्वार्तामा सुप्रतिबद्धता व्यक्त गर्नुभएको पाकिस्तानका संसार माध्यमले जनाएका छन् राष्ट्रपतिका रूपमा सन् उन्नाइस सय उनासेदेखि सत्तामा आउनुभएका उहाँले सन् दुई हजार सत्तामा रहँदा गरिएका भनिएका कयौं अपराधका लागि हाल दोषी ठहराइएको छ पछिल्लो समयमा उहाँलाई पाकिस्तानका पूर्व प्रधानमन्त्री व्यञ्जन भोटुको हत्याको आरोपमा अदालतमा मुद्दा दायर गरिएको छ सोही मुद्दाका लागि थुनामा रहेका उहाँलाई अदालतले धरौटीमा रिहा गरेको थियो त्यसपछि पनि उहाँलाई घरमै नचरबन्द गरिएको छ र भरतपुरमा जारी अन्तर कलेज टी ट्वेन्टी राष्ट्रिय क्रिकेटको आज भएको पहिलो खेलमा शान्ति एकाडेमी बी विजय भएको छ शान्ति एकाडेमीले रामपुर क्याम्पसलाई चौवालिस रनले पराजित गरेको हो वीरेन्द्र क्याम्पसको खेल मैदानमा टस जितेर ब्याटिङ गरेको शान्ति एकाडेमीले उन्नाइसौँ ओभरमा पुरा विकेट गुमाएर एक रन बनाएको थियो जवाफी ब्याटिङमा मैदान ओत्रीको रामपुर क्याम्पस पन्ध्र ओभर चार बलमा आउट हुँदै एकानब्बे रनमा समेत खेलमा शान्ति एकाडेमीका रविनपुर अपरा चार बजी को अर्पण खबर सकियो सुजिता हमाल बिदा नमस्कार एक बकुलहर पुरानो कर्मचारी पेट्रोल पम्प फोन शून्य छपन्न हामी कहाँ रङ रोगन सेनिटरी टोयलेट बाथरूम सामानहरू दक्ष प्लम्बर पेन्टरको व्यवस्थाको साथै एसियन पेन्टको आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ एटिच्युट मल्टी लर्निङ एकाडेमी म्याथ साइन्स र टेस्ट नदी पाँच विषयमा मात्र यस पाइने साथै इङ्ग्लिस जापानिज कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने एटिच्युट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 रेडियो आर ए आज मैले गहना एक नसोधी सम्बन्धी कारोबारको लागि पूर्वी चितवनकै विश्वासिलो ज्यासल अनुप सुन्चादी <laughs> त्यो पनि भनिराख्नु पर्छ र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 हजार हम कहा घर निर्माण को लागे पने का सामान टंकी सीशा शिखर फ्लाइवर रेडिमेड ढोका साथ पशुपति पैंट छप्लायर सेंटर ताम तप को घर बलियो आकर्षक निर्माण सहयोग करने हम काम हम काम सम्पर्कर्यल सप्ला सेन्टर रनपाठ बकुलर सोक रेडियोपण अगाडि प्रोपराइटर भेषराज अर्याल मोबाइल अन्ठानब्बे पुनश्च अर्याल सप्लायर सेन्टर पुरानो ठाउँबाट पचास मिटर पूर्वतर्फ सरेको जानकारी गराइन्छ फोन सुन्ना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 हजुर हमरा सेवाहर दुई सी सी एन बाइक दुई सी का पलसर बाइक मज राधिक बिक्री एक सौ पच्चीस सी सी एक सौ पचास सी सी का डिस्कभर बाइक एक सी 125 का प्लाटिना बाइक का साथ ही जिने स्पेस पार्ट एक्सचेंज अफर फाइनेंस सुविधा एवं दक्ष अनुभवी मिस्त्री द्वारा सर्विसुक्न हो